नमस्कार दर्शक तथा श्रोतावृन्दहरू स्वागत छ तपाईँलाई नेपाली कथाको छ सय अठारौं भिडियोमा यस भिडियोमा पनि म तपाईँलाई साहित्यकार रिता ठकुरी ठकुरीज्यूको उपन्यास काकाकुलको तिर्खाको बाँकी अंश लिएर आएको छु आशा छ तपाईँलाई यो उपन्यास मन परिरहेको छ तपाईंसँग पनि केही कथा वा उपन्यासहरू भए र वाचन गराउन चा चाहनुहुन्छ भने मलाई मेल गर्न सक्नुहुनेछ मेरो मेल रहेको छ एमईआरओ केटीएचए मेरो कथा टू जिरो फोर एट द रेट जीमेल डट कममा तपाईँले मलाई मेल वा सम्पर्क गर्न सक्नुहुनेछ भन्दै लागौ काकालको तिर्खा उपन्यासको बाँकी भागतर्फ म प्रभालाई प्रवेशबाट फुत्काउने क्रममा कहाँ के के भइरहेछ कस्तो कस्तो चतुर योजनाहरू कार्यान्वयन भइरहेछन् बिचरी प्रभालाई के था? प्रभा त केवल घर गाईगोठ दुध मुर्चुङ्गा खोला हसिया, डोको नाम्लो र जंगलका अप्ठ्यारा पगडण्डीहरूसित संघर्ष गर्दै आफ्नो गर्भमा भर्दै गएको बच्चा र प्रवेश आउने दिनहरूको सम्झनामै अल्झिरहेकी छ यो पापी दुनियाँको जालझेलसित अनभिज्ञ बिचारी प्रभा आफ्नै एउटा आजकल प्रभाको तीन भारी घाँसले पुग्छ दिउँसोको साढे तिन बजेतिर फिका चियासित सुखा रोटी खाइरहेकी प्रभालाई डाकवालाले बोलाउँछ प्रभा बहिनी के गर्दै हुनुहुन्छ दैलोमा डाकवाला दाजुलाई देखेर प्रभा छक्क पर्दै भन्छ ए भित्रै आउनुहोस् न दाजु बहिनीको एउटा रेजिस्टर्ड चिठी र मनी अर्डर छ डाकवालाले पहिले रेजिस्टर चिठी दिँदै प्रभालाई सही गर्न लगाउँछ फेरि फ्याट फ्याट सात हजार रुपियाँ गरेर प्रभालाई दिएर सही छाप लिन्छ छा। प्रभाले पैसा थापेर सिरानी मुनि राखेको रातो 20 रुपियाँको नोट डाकवालालाई दिँदै भन्छे धन्यवाद दाजु बैनी मगाएँ है डाकवालाले बीसको नोट थाप्दै भन्छ होइन दाजु एक कप चिया पिएर जानुस् न होइन बहिनी आज पुरा ढिलो भइसक्यो तल मनवीर दाजुको पनि रेजिस्टर्ड चिठी दिनु छ हस् म गएँ है भन्दै डाकवाला गयो डाकवाला गइसकेपछि प्रभाले सिरानी मुनि राखेको पैसा फेरि एकपल्ट गन्ती गरी पूरै 7000 हजार रहेछ मैले त प्रवेशलाई पाँच हजार मात्रै दिएकी थिए प्रवेशले कसरी सा 7000 हजार पठायो सिक्किम गएको खाली 15 दिन मात्र भएको छ प्रवेशले कहाँबाट यत्रो पैसा पायो सायद कसैले सा बाँकी माग्यो होला आज यसैकै होस् पहिले चिठी पढ्छु भनेर लिफाको छेउ च्यातेर चिठी पढ्न थाले चिठी दोराई दोराई पर्दा पनि पैसा पठाएको उल्लेख कतै छैन प्रभा छक्क परे सायद यो चिठी लेखिसकेर पैसा पठाएको होला भनेर चित्त बुझाइ जे होस् प्रवेशबाट चिठी र पैसा पाएर प्रभालाई पूर्ण विश्वास हुन गयो गाउँ समाजले प्रभा र प्रवेशको विषयमा जे जस्तो टिका गरे पनि प्रभाको मनमा प्रवेशबाट धोका होला भन्ने अलिकति पनि शंका रहेन प्रवेशले दिएको वचनमा सत्यता भेटाई प्रभाले प्रवेशको चिठी र पैसा पाएपछि प्रभा हँसिलो अनुहार लिएर गोठ गर्न गर्नपट्टि लागेकी छ गाईको थलाबाट गोबरहरू हातले स्वर्दै मलखाडीमा फ्याँकेर थला सफा गरेपछि गाईको डुडबाट नखाएका घाँसहरू थलामा ओछ्याइदिए त्यसपछि अघि नै पाकिसकेको कुनोमा नुन र पानी थपेर बाल्टी बाल्टीमा हाल्दै गाईहरूलाई खाना दिए प्रभाले भान्सा घरबाट दुध दुहिने बाल्टी ल्याएर बाछीलाई माउको छेवाईमा बाँधेर दुध दुह्न थाली। त्यसपछि बेलुकीको घाँस डुट डुटमा हालिदिएर बाल्टीको दुध बोकेर सोझे भान्सा कोठातिर लागे अब फेरि प्रभाले बेलुका खाना बनाउनु छ घरधन्दा अझै बाँकी नै छ प्रभाको यो नियमित दैनिकीमा कुनै फेरबदल छैन एकै क्षेत्र पनि सास बिसाउन नपाउने यो कोठाले अभागी जिन्दगी सम्झदा प्रभालाई आफै सास थुने जस्तो लाग्छ यस्तै जात पिँदामा पिसिँदै पिसिँदै यति लामो जिन्दगी कसरी बिताउने समस्याका भोजहरूले दिनदिनै गरौं भन्दै गएको मन र शरीर लोक प्रतिदिन लुकाउँदै हित्न बाँध्दै अनुहार कुनै निर्णय लिन नसक्ने भूते दिमाग कुन्ती भाउजुले सम्झाएका कुराहरू गाउँमा पञ्चायत राख्न अघि आफूले पाएको महिना दिनको समय अब दिनदिनै सिद्धन लागेको छ समस्याका बोझहरूले बोझिल प्रभाको जीवन तर हार स्वीकार गर्दै कहिले पनि हात उठाउँछ भन्ने सोच राखेकी छैन प्रभाका पाइलाहरू अझै पनि जंगलका अप्ठ्यारा पगडण्डीहरूमा उत्तिकै भरोसा र असभ्यताका साथ अघि बढ़िरहेछन् प्रवेशको एउटा गतिलो हासा र भरोसा छ प्रभालाई बस अरू त के छ उसको यो मुर्चुङ्गा खोला जबसम्म बगिरहन्छ तबसम्म हाम्रो प्रेम अझ र अमर रहनेछ भन्ने अटल विश्वास चिवाए दिउँसो तीन बजेतिर कुडो पकाउन लाएकी प्रभालाई व्यर्थेको कुरामा अल्मलाउन कुन्ती भाउजु टुप्लकै आइपुगिन् नमस्ते भाउजू बस्नुहोस् न भन्दै प्रभाले एउटा पीडा दि प्रभा म तिमी के गर्दैछौ भनेर यसो बुझ्न आएको नि काठको पीड़ामा बस्दै कुन्ती भाउजूले भनिन् के गर्नु र भाउजू बल्ल तल्ल घाँस पुर्याए सगाउने कोही छैन दुख बिमार सन्चो बिसन्चो भन्नु पाइने होइन गोठमा गाई राखेपछि धर पाइन्छ र अब यो गाईको कुँडो पकाउँदैछु प्रभाले आफ्नो दुख व्यक्त गरी, अन्त के कसो हुँदैछ प्रभा प्रवेशको चिठी आउँदैछ लौ प्रवेशलाई हुटुटी लगाऊ है गाउँभरि कुरा फैलिसक्यो चुपचाप लागेर नबसा है मुर्चङ्गा खोलापारी यो सानो गाउँमा जाडो चढेझै कुन्ती भाउजूलाई अर्काको विषयमा चासो बढेको छ प्रवेशको पैसा र चिठी हिजै मात्र पाए सात हजार पैसा पनि पठाउनु भएछ बिचाराले। प्रवेश त साह्रै राम्रो पो हुनुहुन्छ त देख्नु भएको छ भाउजूले प्रभाले प्रवेशको गुणगान गर्ने मौका चुकाउन चाहिन हेर्नुहुन्छ भने मेरोमा फोटो छ नि हेरो न मेऊ न मैले त कहाँ देखेको छु र अर्काको चियो चर्चामा पल्केर अव्यस्त भइसके कि कुन्ती भाउजूले अब प्रवेशको फोटो देखेपछि आफ्नो प्रचार प्रसारको पकवानमा के के मसला थप्ने हुन् विचरी प्रभा अनुभिज प्रभाले घरभित्रबाट एउटा ध्वाँसे एल्बम झेकेर ल्याई कुन्ती भाउजूलाई सुम्पिदिए कुन्ती भाउजूको आँखाले हाल्यो ए यही हो प्रभास कति राम्रो रहेछ नि नेपाली फिल्मको हिरो जस्तो पो लाग्यो त प्रवेश त साह्रै राम्रो पो छ त रूपले मात्र होइन गुणले पनि प्रवेश अति नै राम्रो छ प्रभाको मुखबाट प्रवेशको गुणगानको मौका चुक्दैन रूप त केटो अत्यन्त राम्रो रहेछ पढेको पनि छ तर बानी व्यवहार चाहिँ अब कस्तो छ समयले नै बताउला कुन्ती भाउजूले फोटो हेरेपछि यसो भनिन् यति पढेको केटो सरदारको छोरो भएर पनि धनको घमण्ड छैन गरीब दुखीहरूलाई सहायता गर्ने टिकठ्याउने किसिमको छ आफु कलेज पढ्ने भएर पनि छुट्टीको बेलामा खास दौरा पनि गरेकै हो अहिले नोकरी खोज्नु सिक्किम गएको छ काम भएपछि मलाई विवाह गरेर उतै लैजाने रे प्रभाले निर्धक्क भएर भनी प्रवेश गएकै बेला तिमी पनि उसितै भागिहाल्नु पर्ने थियो नि तिमीले ठूलो भूल गर्यो प्रभा मलाई त प्रवेशको निको ढंग लागेको छैन है प्रभा त्यति शिक्षित धनी राम्रो केटोले तिमी जस्तै एक गरीब केटीलाई कसरी विवाह गर्ला र मलाई त विश्वास नै लाग्दैन आजभोलि गर्दै तिम्रो यो पेटमा भएको नानी बढ्दैछ अब दिनदिनै तिमीलाई गाउँघरमा मुख देखाउन पनि लाज मर्दो हुन्छ अब एक महिनापछि त गाउँकाहरूले पञ्चायत राखेर छिनाफाना गर्ने भएका छन् होइन कुन्ती भाउजू प्रवेश एक महिनाभित्रमा आएर अवश्य मलाई लैजानेछ उसले मलाई वचन दिएको छ प्रभाले आफ्नो बचाउमा यसो भने फेरि कुन्ती भाउजू सक्रिय भइहालिन् अब प्रवेशको मर्जी कहाँ हुन्छ र प्रभा यस्तो अनैतिक काम गरेर प्रवेश र तिमीले समाजको विज्जत पनि त गरौ अब पंचायत बस्ने दिनसम्म पनि प्रवेशलाई ल्याउन सकेनौं भने पंचायत सभाले तिमीहरू दुवैलाई समाजमा बहिष्कार गर्नेछ तिम्रो चरित्रमा ठूलो कलंक लाग्नेछ तिमी पानीबाट अलग गरिनेछौ तिम्रो कर्तूतले गर्दा तिम्रा बहिनीहरूले पनि भविष्यमा कुनै राम्रो घर घरनाका केटाहरू पाउने छैनन् भनत प्रभा अब प्रवेशलाई नै पर्खेर बस्ने कि तिमीले अन्य विकल्पहरू सोच्ने अब अर्को विकल्प नै के छ र कुन्ती भाउजू कि त प्रवेशले मसँग विवाह गर्न पर्यो कि त मैले आत्महत्या त्यति नै छन् मेरा विकल्पहरू होइन कुन्ती भाउजू प्रभाले यसो भने काम बिगारेर ढुक्कै बस्ने समय छैन प्रभा चिठी पठाएर हुन्छ कि मान्छे पठाएर हुन्छ प्रवेशलाई झट्टै यहाँ बोलाऊ हात बाँधेर ढुक्कै प्रभा म अहिले गएँ फेरि भोलि आउँला है कुन्ती भाउजूले खेती पाइन् प्रभाको प्रत्युत्तरको आशै नगरी कुन्ती भाउजूले सँगार पार गरिन् अब कसको घरमा फेरि फुक्ने हुन् थाहा छैन प्रभाको यो दुरावस्था कुन्ती भाउजूका निम्ति हजमुला भइदिएको छ गाउँघरमा बढ़ाई कुरा फैलाएर बुढापाकाहरूलाई पञ्चायत राख्नका निम्ति उक्साउने पनि कुन्ती भाउजू नै हुन् उनलाई अर्काको कुरा नगरी खाना नै पस्दैन छन् प्रभाले गर्भधारण गरेको सुईको पाएपछि त कुन्ती भाउजूको खुशीको ठेगान नै छैन आफ्नो पतिलाई एक हप्ता चिया पकाएर दिने जाँगर नभए तापनि बाह्र सताइसको कुरा जोतेर आकाश पाताल एक गराउने कुन्ती के कुरा गर्नु र उनलाई कसले भ्याउने दसजनासँग पहिला जाँदा जाँदा बल्ल गर्वको अपरेशन गराएपछि थन्किएकी कुन्ती फाउजू आफूलाई त सती साविती नै ठान्दी हुनकी कि आफ्नो आङमा हात्ती चढाएर अरूको आँगमा बसेको भूजनाको वजनलाई गरौ ठान्ने कुन्ते फाउजू कालेको बाबुको बुढी औठे सिन्दूरको छापले रंगिएपछि पवित्रता धर्मको मुखुण्डमा आफैलाई लुकाइ तर उनी कति पानीमा छिन् भन्ने कुरो सबैलाई थाहा भए तापनि मुखाल्ने आइमाईलाई कसले के भन्ने कुन्ती भाउजूसित कसैले भाँच्नु पर्यो भने कानभित्र रुवा खारे हुन्छ उनको शब्द भण्डारमा सञ्चय भएका अनि मुखले उच्चारण गर्न सकिने अपशब्दहरू सबै ओकलिहाल्छन् अश्लील शब्दहरूको त ज्वालामुखी नै फुटिहाल्छ यसैले कुन्ती भाउजूलाई गाउँकाहरूले केवल सुनी मात्र दिन्छन् भालुले पुरान सुने जस्तो गरेर तर मै हो भन्नेले पनि कुन्ती भाउजूसित सिंह जुधाउने इच्छा भने पटक्कै राख्दैनन् भारी भइसकेको प्रभाको शरीर र मनमा भारीमाथि सुपारी थपिदिनमा खप्पीस कुन्ती भाउजूको बखान गरेर साध्दैछैन कुन्ती भाउजूको कुरा प्रभालाई अहिले नमरिजानु नगरी खानु भएको छ सा, सानै समस्यालाई पनि बेलनले इस्कुसको जरा खोतले जस्तो खोतलेर हैरान बनाउछन् खोई कुन्ती भाउजू जस्तै आइमाई त संसारमा जन्मेर पनि स्त्री जातिमाथि कलंक लाउनु मात्रै हो कि बिचारी प्रभालाई पनि कुन्ती भाउजूका कुराहरूले विचलित बनाइ छोड्यो उसको पहाड़ झै अटल विश्वास पनि ढगमगायो प्रवेशको वचन र नियतहरूको विरुद्धमा ऊ सोच दिन बाध्य भए फेरि प्रभाको मन आफै भित्र बोल्न थाल्यो प्रभा कुन्ती भाउजूको कुरामा पनि केही न सत्यता त अवश्य नै छ है तैले एकपल्ट चिसो मगजले सोच्नुपर्छ ऊ पनि पहिला जाँदा जाँदा भइसकेकी छ तैले मर्दलाई बुझे भन्दा बढी उसले बुझेकी छ हुन त घरिघरि पोइ फेर्ने आइमाईलाई हाम्रो समाजले बेस्या पातर्नी जे भने पनि आखिर यो केवल एकपक्षीय दृष्टिकोण मात्रै त हो कुन्ती भाउजूले एकपछि अर्को लोक्ने फेरेको मात्रै देख्ने समाजका आँखाहरूले उसका बाध्यताहरूलाई अनदेखा गरिदिएको छ यसरी सिन्दुर र पोतीहरू फेरिरहने क्रममा भाउजूले झेल्न परेका व्यवस्था र बाध्यताहरू बुझिदिनेको पुरूष प्रधान समाजको आड पाएर आफ्नै लोक्नेहरूले गरेको अत्याचार शोषण उत्पीडन अवहेलना बलात्कार लान्छना छलकपट अनि स्वार्थीपूर्तिका कथा र व्यथाहरूलाई कुन्ती भाउजूले पनि सिन्दूर पुज्दै पोती चुडाउँदै प्रतिवाद जनाउँदा उसलाई बेस्या भन्ने पुरुषले जनालाई बिहे गर्दा पनि कसैले केही नभन्ने आफूले सोचेजस्तो र भने जस्तो, जस्तो नहुँदा मनै नमिल्दा उनले बाध्यतावश एउटालाई छोडेर अर्कोसँग बिहे गरिन् होला अथवा उनलाई यसो गर्न बाध्य पार्यो होला कुन्ती व्यवस्थाहरूलाई अब कसले बुझिदिने तर हाम्रो समाजले दुईदेखि तीन हुने बित्तिकै दस संख्यामा पुराइहाल्छ भाउजीले पनि कालेको बाबुसित आउँदा तीनवटा त भयो लोक्ने फेरेको प्रभाको मनमा विचारका छालहरू उल्लिरहेछन् कुन्ती भाउजीले भने जस्तै प्रवेशले मलाई धोका दियो भने के गर्ने म आत्महत्या गर्नेछु आत्महत्या प्रभा तैले कसरी आत्महत्या गर्न सक्छस् तैले आत्महत्या गरिदिँदा तेरा सबै कलङ्क मेटिन्छ र तेरा दुई बहिनीहरू कसको मुख हेरेर बाँच्नेछन् तैले आत्महत्या गर्दा तेरो गर्भमा भएको शिशुको पनि हत्या हुँदैन र तैले कसरी यस्तो कायर विचार सोच्न सकेको तैले भोलि आइपर्ने समस्याहरूसँग डटेर सामना गर्नुपर्छ तेरो गर्भमा भएको शिशु र प्रवेशका निम्ति बाँचिदिनुपर्छ त माथि आश्रित तेरा बहिनीहरूका निम्ति बाँचिदिनुपर्छ त यस्तो कायर भएर बाँच्नुहुन्न प्रभा सत्यमे जे संसारमा तैले कसैको सहारा नपाए पनि सर्व व्यापक सर्वसाक्षी परमाले तलाई अवश्य सहारा दिनुहुनेछ तैले हर पल परमात्माको ध्यान सुमिरन गरिरहनु पर्छ तेरो यो दुःखको घडीमा केवल परमात्माले नै तलाई साथ दिनुहुनेछ तैले जीवनको मार्गदर्शन पाउनेछ यो स्वार्थी संसारको कुरामा लागेर विचलित हुनुहुँदैन केवल परमात्मा अटल भक्ति र विश्वास राखेर जीवन पथमा त बढ तेरा सबै समस्याहरूको समाधान हुनेछन् हो मैले आवेशमा आएर गर्भपात आत्महत्या जस्तो घृणित र पापपूर्ण विकल्पहरू सोच्नु हुँदैन यो जघन्य अपराधबाट म बस्नुपर्छ चौरासी लाख जुनी भोगेर बल्ल तल्ल पाएको यो मानव जुनीलाई मैले व्यर्थे गुमाउनु हुँदैन यो मानव जुनीमा म मा एक मानव जस्तो भएर बाँच्नुपर्छ यो समाज देश अनि संसारलाई मैले मानवताको पाठ पढाउनुपर्छ मेरो गर्भमा भएको शिशुलाई हाम्रो प्रेमको निशानीलाई परमात्माको यो अनुपम उपहारलाई मैले यो धरतीमा ल्याउनु पर्छ म एक स्त्री हुँ अनि आमा हुन लायकी छु कमसे कम एक स्त्री अनि आमा हुनको नाताले मैले यो गर्भपात पात्र आत्महत्या जस्ता विचारहरुलाई मेरो मन मस्तिष्कबाट निकालिदिनुपर्छ हो प्रभा अब तेरा विचारहरु दृढ़ भन्दैछन् यस घड़ी तैले जे सोच्दैछस् त्यो यो सृष्टि र मानवताको हितमा छ अब तैले सत्यमार्ग रोजिकी छस् सत्यमार्गमा हिँड्नु कठिन हुन्छ अनेकौँ वित्न बाधाहरू आइपर्छन् स्वार्थी समाजले तँ समाजबाट बहिष्कार गर्नेछन् तँलाई पानीबाट अलग गर्लान् तैले पातर्नी बेस्या र बाइफालेका उपमाहरू पाउनेछस् तरै पनि त यो सत्यमार्गबाट डकमगाउनु हुँदैन तेरो मनभित्र विचारहरूको आधी तुफान चल्नेछन् अनि तेरो नौका डकमगाउन थाल्नेछ तर आत्तीय कहिले पनि समुद्रमा हामी नलिनु जस्तै विकट परिस्थितिमा पनि परमात्मालाई नभूल्नु निरन्तर परमात्माको नाम जपेर तैले सबै बित्न बाधाहरूबाट मुक्ति पाउनेछस् तलाई मेरो लक्ष्य अवश्य मिल्नेछ प्रभाको मनभित्र यस्तै यस्तै विचारका छालहरू चुलिँदै फेरि शान्त हुँदै गइरहेका छन् कुराहरू सम्झिँदै सोच्दै पनि प्रभाका हातहरू निष्क्रिय भनेछैन बहिनीहरूका निम्ति सुक्खा रूटी पोलेर मसिनो आलुको सब्जी भुटेर खाँचो तयार गर्दैछे दुई स्कूलले बहिनीहरूको आमा जे भने पनि आखिरी प्रभा नै त हो दिदी हुनुको कारण बहिनीहरूका निम्ति प्रभा दोस्रो आमा पनि बनेकी छे अब एकैछिनमा बहिनीहरू स्कूलबाट भोकाएर आउनेछन् अनि खाजा खाइसकेपछि घरधन्दा सम्हाल्नेछन् प्रभाले फेरि गोठको धन्दा सम्हाल्नुपर्नेछ प्रभाको मनलाई फेरि कुन्ती भाउजूका कुराहरूले शिवले खोजे झै खोजिरहे चिठी र पैसा पाए गाउँमा पञ्चायत राख्ने कुराहरू हुँदैछन् तपाईँ झट्टै आउनु पर्यो भनेर प्रवेशलाई चिठी लेख्नु पर्ने आवश्यकता अनुभव गरी प्रभाले बेलुकीको खाना खाएर जुठा भाँडाहरू माझिसकेपछि प्रभा चिठी लेख्न बसे दार्जीलिङ मेरो प्राणेश्वर प्रवेश मुटुभरिको माया तपाईँलाई तपाईँले पठाउनु भएको सात हजार अनि चिठी पाए पाँच दिएकी थिए सात भएर फर्कियो अचम्म लाग्यो यो फाल्टो दुई चाहिँ किन पठाउनु भएको पनि अलिकति पैसा त राख्नु पर्ने थियो नि जे होस् तपाईँले मलाई धेरै तपाई माया गर्नुहुन्छ यसरी नै जीवनभरि तपाईको माया र साथ पाइरहन सकु भगवानसँगै मेरो यस्तै विशेष कुरा हाम्रो विषयमा गाउँभरि निकै हल्ला फिजिसकेको छ गाउँघरका आइमाईहरूले मेरो जीव देखेर नानाथरीका प्रश्नहरूको छटारोमाथि वर्षाउन थालेका छन् मैले पनि उनीहरूको सामू सत्यतालाई लुकाइ राख्न सकेन जयते यो वाक्यलाई हृदयमा राखेर मेरो नानीको बाबु चाहिँ प्रवेशदै हो भनेर अति गर्वसाथ भनिदिए सत्य बकेर मैले ठिक गरेकी गरेन थाहा छैन तपाईँ अहिले कामको खोजीमा सिक्किम जानुभएको अनि काम, काम पाइसकेपछि तपाईँले मलाई बिहे गरेर लैजाने सबै कुरा भनिदिए तर प्रवेश मानिसहरू नानाथरीका कुरा गर्छन् गाउँका आइमाईहरू कोखामा दाँडा बोकेर मलाई अर्थी उपदेश दिने वाहनामा मेरो मुटोखाना आइरहन्छन् कसैले पनि तपाईँ जस्तो उच्च शिक्षित केटुले म जस्तै एक गरीब र अनपढ केटीसित विवाह गर्ला भनेर पत्याउँछ मैले गाउँ समाज र सरसन्तानको अनुहारमा मोसो दली दलिदिए अरे प्रवेश मैले साँचो भन्नु हो भने गाउँकै आइमाईहरूले मलाई गर्भपात गराउने र अन्य विकल्पहरू खोज्ने नराम्रो सुझावहरू दिने गर्छन् तर प्रवेश मैले सपनामा पनि उनीहरूका सुझावलाई कार्यान्वयन गर्ने विषयमा सोचेकी छैन म विश्वास गर्नुहोस् प्रवेश तर तपाईँ चाहिँ ढिलो गर्नु तपाई यहाँ आएर छट्टै मलाई लिएर जानुहोस् मेरो राजा मलाई दिनुभएका वचनहरू अब पूरा गरिदिने समय आएको छ मेरो खाली सिउँदो तपाईँको सिन्दूरमा रंगिएर वसन्त मनाउन चाहन्छ तपाईँको सिन्दूरले मेरो सिउँद रंगिएपछि मात्र यो हाम्रो प्रेमको निशानी बेफिक्री भएर छट पटाउन अहिले त यो डराई डराई कसैले चाल पाउँछ कि भने जस्तो गरेर गर्भ क्रीडा गर्दैछ तपाईलाई कहाँ देखु कहाँ भेटु जस्तो भइरहन्छ प्रवेश सायद तपाईँलाई यस्तो हुन्छ हुँदैन म भन्न सक्दिन तपाईँ बिनाको मेरो जिन्दगीको एक एक दिन पनि योगौँ जस्तो लागिरहेछ तपाईँ बिना अब म बाँच्ने कल्पना सम्म गर्न सक्दिनँ हर मेरो प्राण तपाईँसितै बाँच्छ हाम्रो मुटुले एउटै धड्कन धड्किँदैछ जस्तो लाग्छ जे होस् अब तपाईँ झट्ट आइदिएर आफ्नो वचन निभाइदिनुहोला यो चिठी पाउने बित्तिकै तपाईँ आइदिनुहुन्छ भन्ने आशामा छु मेरो विश्वास नतोडियोस् अब धेरै लामो लेखेर तपाईँको अमूल्य समय बर्बाद गर्न चाहन्न मनभित्र ओकुस मुकुस भएर बसेका कुराहरू तपाईँलाई भन्न अझै बाँकी नै छोटोमा धेरै बुझिदिनु यो पत्र पाउने बित्तिकै तपाईँ मलाई भेट्न सोझे मेरो गाउँ आइदिनुहोला मेरो राजा म हरपल तपाईँको बाटो हेरेर रा बसिरहेकी छु यही नै मेरो अन्तिम विन्ती हो भनेर सम्झिदिनुहोला तपाईँको आगमनको प्रतीक्षामा हरपल तत्पिरहने तपाई कि प्रभाव प्रभाले चिठी लेखिसकेपछि एकपल्ट दोहोऱ्याएर पढे प्रभालाई केही हल्का अनुभव भयो जे भए तापनि गर्ने काम उसले गरिरहेकी नै छ अरु बाकी काम परमात्माको हातमा सुम्पिदिएर प्रभाले आफ्नो दिनभरि थाकेको शरीरलाई निन्द्रादेवीकै काखमा सुम्पिदिए त्यस समयमा मोबाइल फोनहरू चलन चल्तीमा आइसकेको थिएन आज जस्तो समय भइदिएको भए प्रभाले यति लामो चिठी लेखेर प्रवेशलाई पर्खिरहनु पर्ने थिएन होला त्यसबेला गाउँ बस्तीको ठाउँमा सञ्चारको मुख्य माध्यम नै चिठी थियो सबै सन्देशहरू चिठी पत्रकै भरमा सञ्चार हुन्थे प्रभा र प्रवेश पनि यस्तो सुविधाबाट वञ्चित थिए अब प्रवेश निर्धक्कसित कल्पनाको होटलमा काम गर्न थालेको छ परदेशको ठाउँमा कल्पना जस्तै एक सहयोगी पाएर प्रवेश अति नै खुसी छ कल्पना पनि प्रवेशको हर सुख दुःखको ख्याल राखिदिन्छे प्रवेशले खाने लगाउने कुराहरूको याद गर्छ दैनिक प्रयोगमा आउने वस्तुहरूको ख्याल राखिदिन्छे प्रवेश पनि आफ्नै होटेल जस्तो सम्झेर सबै कामहरू गरिदिन्छ एक दिन होटेलभित्रै कुरै कुरामा कल्पनाले सोधि प्रवेश बाइक चलाउन आउँछ किन कल्पना आउँछ है प्रवेशले भन्यो प्रवेश र भन्य। प्रभाको प्रेम गाथा सुनेर कल्पना प्रभाको औधी माया लागेर आयो प्रभाका तर्पणहरू कल्पनाले आफ्नो हृदयमा महसुस गरे उसलाई छट्ट भन्दा छट्ट प्रवेशले कल्पनालाई गान्तोक लिएर आओस् भन्ने लागिरहेको छ यसैले जसरी हुन्छ प्रवेशलाई दार्जीलिङ पठाउने कुरो सोच्दै प्रवेशले बाइक चलाउन जान्दछ कि छैन भनेर सोधेकी थिए प्रवेश होटेलको काउन्टरमा व्यस्त थियो डाकवालाले एउटा लिफाफा दिएर गयो प्रभाको चिठी रहेछ प्रवेशले दोहोराई दोहोराई पढ्यो अनि मनमनै सोच्न थाल्यो कल्पनासँग कुरा गरेर म भोलि नै दार्जीलिङ जानुपर्छ अब मैले एकै दिनको ढिलो पनि गर्नुहुँदैन ढिलो भयो भने काम बिग्रे प्रवेशले प्रभाको चिठीको अन्तिम दुई वाक्यहरूलाई फेरि पढ्यो यो पत्र पाउने बित्तिकै तपाईँ मलाई भेट्न सोझे मेरै गाउँ आइदिनुहोला मेरो राजा म हरपल तपाईँको बाटो हेरेर रा बसिरहेकी छु यही नै मेरो अन्तिम विन्ती हो भनेर सम्झिदिनु बस चिठी पढ़िसकेपछि प्रवेशलाई असह्य छटपट्टि लाग्न थाल्यो कति बेला कल्पनालाई भेटेर यो कुरा भन् अनि आजै बाइक लिएर दार्जीलिङ जाउँ जस्तो लाग्यो चिठीका तीन अन्तिम वाक्यले प्रभा अत्यन्त संकटमा भएको कुरा स्पष्ट पारिरहेको थियो एकैछिनमा कल्पना देखा प्रवेशले कल्पनालाई चिठी पढ्न दियो कल्पनाले पनि सरसर्ती चिठी पढेर भनी प्रवेश तिमी भोलि नै प्रभावलाई लिन दार्जीलिङ जाऊ एकछिन पर्खै भन्दै भित्र कोठामा बसेर कल्पनाले दुई हजार निकालेर प्रवेशलाई बाटो खर्च दिए प्रवेश केको पैसा हो कल्पना यो बाटो खर्च हो प्रवेश भोलि बिहान तिमीलाई ढिलो होला भनेर आजै दिएको नि यहाँबाट तिमी बिहानै हिँड्यौ भने समयमा नै तिमीहरू यहाँ आइपुग्छौ यो पैसाले प्रभालाई चाइनिज जरुरी सामानहरू किनिदिनु प्रभाको चिठी पढेर मलाई पो हुटहुटी लागिसक्यो लौ उसो भए जति सक्दो तिमी बिहानै निस्क बाइकमा तेल फूल ट्याङ्की हाल्नु कल्पनाले भने प्रवेश अब सबै कुराको इन्तजाम भइसक्यो भोलि नभए पर्सीको दिनमा तिमीले प्रभालाई लिएर आएको हुनुपर्छ है सिन्दूर पोतेर पार्टीको प्रबन्ध मिलाउने जिम्मेवारी मेरो भयो कल्पनाले भने हुन्छ कल्पना, कल्पना म त्यसै गर्नेछु तिम्रा गुणहरू म अर्को जन्ममा तिरौं रात निकै बितिसकेको थियो रातको खाना खाने समय भइसकेको थियो कल्पनाको होटेलमा आउने जानेहरूको संख्या निकै कम भइसकेको थियो लौ प्रवेश आज हामी सँगै खाना खाऊ खाएपछि तिमी पनि आराम गर भोलिका लागि फेरि फ्रेस भएर उठ्नुपर्छ पर्सि त यो घरमा पनि नौ दुलही प्रवेश हुनेछ प्रभालाई कति बेला भेट् जस्तो भइसक्यो देखिहाल्छौ नि कल्पना प्रभा गाउँकी सोजी केटी हो आएपछि देखिहाल्छौ नि गुड नाइट प्रवेश अल द बेस्ट विश यू ए भेरी हेप्पी जर्नी गुड नाइट कल्पना थ्याङ्क यू भेरी मच फर यर कोअपरेसन प्रवेशले जवाफ दियो आराम गर्नलाई प्रवेश ओछ्यान पसिसकेपछि पनि उसलाई निन्द्रा भने पटक्कै लागेको छैन ऊ सोच्दैछ कल्पनाको माध्यमबाट परमात्माले उसका हरेक इच्छा र चाहनहरू पूर्ण गरिरहेका छन् परमात्मामाथि आस्था र भक्ति राख्ने हरेक मानिसहरूलाई परमात्मा स्वयं यो धरतीमा प्रकट भएर आफ्ना भक्तहरूलाई प्रत्यक्षरूपले सहायता गर्न सम्भव नभए तापनि कुनै न ता कुनै दयालु उदारिदय र सहयोगी मानिसहरूको माध्यमबाट परमात्माले साथ र हात दिइरहेकै हुँदोरहेछन् यस्तो सत्यको प्रत्यक्ष अनुभव भइरहेको छ अहिले प्रवेशलाई कल्पनाको रूपमा साक्षात्क्ष्मी माताले प्रवेशलाई सहायता गरिरहेकी छिन् यस्तो विश्वासले प्रवेशको हृदयमा जरा गाडी सकेको छ प्रवेश मनमा नै सोच्ने गर्छ कल्पना तिमी स्त्रीको रूपमा एक देवी हो मैले तिमीलाई आसनमा राखेर पूजा गर्दा पनि हुन्छ यदि आज तिम्रो सहयोग नपाएको भए कुनै अवस्थामा पनि मैले प्रभाको हाँसु पोसिदिन सम्भव थिएन प्रभा र मेरो मिलन गराउन तिमीले पूर्ण सहयोग गरेर जुन गुण लगाएकी छे त्यो गुण म कदा चुकाउनै सक्दिन प्रवेशको मनले कल्पनालाई देवीको स्थान दिइसकेपछि फेरि उसको ध्यान भोलिको बिहानीले खेच्छ होली बिहान म तीन बजेतिरै निस्कनु पर्छ होला करिब सात बजे बिहान म दार्जीलिङ पुग्न सक्छु होला दार्जीलिङबाट सोझे म प्रभाको गाउँको दोकान डाँडामा पुग्नेछु दोकानमा बाइक राखेर म सोझे प्रभाको गाउँ पुग्नेछु करिब साढे आठ म प्रभाको घरमा पुग्नेछु प्रभा पनि छक्कै पर्सी होली यति त ऊ घरमै हुन्छे प्रभा म तिमीलाई लैजान आएको तिमी तयार भइराख फेरुगाहरू पनि पोको पार्नु भन्नेछु प्रभाले पनि नाइनास्ती गर्ने छैन ना। आज जंगल जान जानुपर्छ पनि भन्दिन होली किनकि प्रभाले अब जंगल गएर घाँस काटिरहने बहिनीहरूलाई स्कूल पठाइरहने समय छैन प्रभा तयार भएर लुगापोको पारिसकेपछि म उसलाई घरमा ताला लगाउनु भन्ने अनि चाबी बहिनीहरूले देख्ने ठाउँमा झुण्ड्याउनु पनि भन्ने प्रभालाई एक हातमा समातेर हामी सोझे बाइक राखेको ठाउँ दोकान डाँडासम्म आएर बाइकमा चढ़ी सोझे गान प्रस्थान गर्नेछौ गाउँकी केटी प्रभा अभावमा बढे कि सायद बाइक चढ्न डराउँदी हो मैले प्रभाको पूरा पूरा ध्यान पर्छ, त्यसपछि हामी नन स्टप गान्तोक आइपुग्नेछौं बाटोमा भोक लागिहाले टिस्टा र रफुतिर बिसाएर खाउला नत्र सिधै गान्तोक बस भोलिको योजना यस्तै छ प्रवेशले कल्पनाकै सहारामा प्रभालाई गान्तोक लिएर आएपछि अब उसको ध्यान दुई स्कूले सालीहरूतर्फ खिच्यो स्कुले बहिनीहरू प्रभा दिदीलाई नदेख्दा नआतिउन् भनेर प्रभाको तर्फबाट मैले नै एउटा चिठी लेखेर छाडिराख्नुपर्छ तर त्यो चिठी पनि आज लेखिराख्नुपर्छ प्रवेश लेख्न थाल्छ प्रिय बहिनीहरू शान्ता र आशीर्वाद म आज प्रवेशसँग विवाह गरेर गान्तोक जाँदैछु घरमा मलाई नदेख्दा तिमीहरू नआतिनु प्रभा दिदीले हामीलाई अल्पत्रै पारिराख्यो भनेर नसुस्नु। तिमीहरूलाई एक्लै छोड्न नचाहँदा नचाहँदै पनि छोड्न करै लाग्यो प्रवेशित मेरो प्रेम सम्बन्ध थियो म आमा बन्न लाएकी थिए गाउँ घरमा हल्ला फैलिसकेको थियो सायद तिमीहरूले पनि सुइको त होली अब घर सम्हाल्दै पढ्नु पनि पढ्ने जिम्मेवारी तिमीहरूकै काखमा सुम्पिएर बिदा लिँदैछु तिमीहरूकै दिदी प्रभा चिठी लेखिसकेर प्रवेशले पेनको गोजीमा हालिराख्यो साथै कल्पनाले दिएको दुई पनि होली लगाउने पेनको गोजीमा हालिराख्यो बाइकको हेलमेट र पन्जा पनि प्रवेशले टेबलमाथि राखी छोडेको छ भोलि ढिलो नहोस् भनेर बिहान ढिलो हुन्छ भनेर प्रवेश सिरक ओडेर ओछ्यानमा पस्यो प्रवेश एकैछिनमा निधायो उसले एउटा अचम्मको सपना देख्यो, प्रवेश बाइक चढेर दार्जीलिङ त्यसपछि प्रभाको गाउँ नजिक दोकान बाइक राखेर रा उसोझै प्रभाको घर पुग्दोरहेछ प्रभा भन्दै उसोझै घरभित्र पस्दो रहेछ प्रभा पलङमा बसेर सानो नानीलाई स्तनपान गराइरहेकी थिए प्रभाको सिउँदामा सिन्दुर थियो प्रवेशले सपनामै सोध्यो प्रभा तिमीले मलाई पर्खिँदै नपर्खी कोसित बिहे गर्यौ। तिमीले मलाई धोका दियो प्रभा हेर आज म तिमीलाई लैजानको निम्ति गान्तोकबाट बाइक लिएर आएको थिए तर तिम्रो त नानी पनि भइसकेको रहेछ तिमीले यसरी मलाई किन ढाँटेकी तिमीले त मलाई खालि दुई महिना मात्र भयो गर्व बसेको भन्दैथियो हो होइन उसो भए यो नानी चाहिँ कसको हो प्रभा प्रभा भन्दै थिए प्रवेश तपाईँले मलाई ठूलो धोका दिनुभयो मैले तपाईँलाई धेरै पर्खे तर तपाईँ समय नआइदिँदा पञ्चायतले मलाई एकजना मानिससित जिम्मा लगाए मेरो सिउँदोमा उसैको सिन्दूर परेको हुनाले अब यो नानी पनि उसैको भयो होइन प्रवेशले सपनामै भन्यो होइन प्रभा यो नानी चाहिँ मेरो हो यो मलाई देऊ म यसलाई गान्तोक लिएर जान्छु भन्दै प्रवेशले प्रभाको काखबाट नानी खोज्न खोज्दै एउटा कस्रो हातले प्रवेशको घाँटीमा अठ्याएर हिरिकै पार्यो एउटा दाढी शरीरको विकराल मान्छेले प्रवेशलाई भुइँमा पछारेर बुट जुत्ताले छातीमा टेकिदियो कति नै कोशिस गर्दा पनि प्रवेश उठ्नै सकेन त्यो विकराल मान्छेको दरिलो खुट्टालाई प्रवेशले आफ्नो छातीबाट पन्साउनै सकेन प्रवेश पसिनै पसिना भएर भ्यउज्यो सपना पो रहेछ प्रवेशलाई ढुक्कै लाग्यो बिहानको चार बजी सकेको चा। प्रवेश बाहिर गयो हातमुख धोयो धुप भगवानको तस्विर वरिपरि घुमाउँदै मनम ने भगवान आज म जुन उद्देश्य लिएर मेरो यात्रा शुरू गर्दैछु त्यो कुनै बित्न बाधाबिना पूर्ण होस् मेरो रक्षा गर प्रभु हरपलको रक्षा को गर अचेत अवस्था प्रवेश तयार भयो वालेट र चिठी ब्याग प्याकेटमा हाल्यो हेलमेट र पन्जा पनि बोक्यो कोठाको दैलो बिस्तारै बन्द गरी मेन गेट बाटा बाहिर निस्कियो भगवानलाई स्मरण गर्दै प्रवेशले बाइक स्टार्ट गर्यो बिहानको साढे चार थियो देउराली रानी पार गर्दै प्रवेशको बाइक सिङताम पुग्यो उज्यालो भइसकेको थियो सड़क प्राय शून्य थियो बाइक तीव्र गतिले अघि बढ़िरहेको छ दुई चार मालवाहक ट्रकहरू मात्र सड़कमा भेटिए सिङताममा दुई चारजना मानिसहरू मात्र बिहानीको हावा खान निस्किएका थिए दोकानहरू बन्द थिए प्रवेशलाई आज हतार छ जति सक्दो छिटो प्रभाको गाउँ पुगेर प्रभालाई लिएर आउनु छ फेरि प्रभा, प्रभा, प्रभा जंगलतिर गएकी छ भने प्रवेशले पर्खनु स्थिति बन्छ यी सबै कुराहरूलाई ध्यानमा राखेर प्रवेशले आज समय खेर फाल्नु भएको छैन प्रवेशले घडी हेर्यो बिहानको 5 बजेर पन्ध्र मिनट गइसकेको रहेछ प्रवेशको आँखाअघि प्रभाको माया लाग्दो प्रतीक्षारत अनुहार झल्किरहेको छ कति बेला प्रभालाई भेटेर फिल्मी चालमा बाइकमा लिएर गान्तोक पुगु भन्ने धुन सवार भइरहेको छ प्रवेशलाई प्रवेशलाई देखेर प्रभा खुसी हुँदै भन्दी हो मेरो राजा तपाईँले मेरो अन्तिम विन्ती सुनिदिनु नि तपाईँ नआइदिनु भए म तपाईँकी प्रभा मरिसकेकी हुने थिएँ तपाईँले मेरो लास पनि भेट्नुहुने थिएन प्रवेशलाई जति जति प्रभावको याद आउँदैछ उति उति बाइकको रफ्तार पनि बढ़िरहेको छ प्रभाका कुराहरू सोच्दा सोच्दै अब रफो पनि आइपुग्यो प्रवेश रफु पछि मल्ली टिस्टा त्यसपछि त यात्रा आधा भइहाल्छ बाइकको द्रुत गतिले एकै क्षेत्रमा रफो पनि पार गर्यो बाइक अझ द्रुत गतिमा टिस्टा खोलाको किनारे किनार मल्ली तर्फ बढ़िरहेछ बाइकको द्रत गतिको खतरालाई बुझ्नेहरू मनमनै डराउँदैछन् तर प्रवेश पटक्क डराएको छैन अभाग्य बस प्रवेशको तेज रफ्तारमा कुदेको बाइक सिलगढ़ीदेखि गान्तोक आइरहेको ट्रकसित रफ्फू र मल्लीमाझको एउटा गोलाइमा ठोक्किन पुग्यो प्रवेशको बाइक चट्टानको भित्तामा ठोक्किन पुग्यो बाइक अलग प्रवेश अलग्गै नराम्रो घतले पछाडिएको देखेर पनि ट्रक ड्राइभरले कुनै वास्ता नगरी तेज गतिमा ट्रकलाई रफ्फूतिर बढ़ायो प्रवेश अचेत भयो उसको ढाँट पाकुरा र खुट्टामा गम्भीर चोट लागेको थियो चोट लागेका ठाउँहरूबाट रक्तस्राप भइरहेको थियो बाइक पनि क्षतिग्रस्त थियो सबै योजनाहरू बर्बाद भए सारा सपनाहरू चकनाचुर भए प्रवेश प्रभालाई भेट्न अघि नै बेहोस र घायल भइदियो प्रभालाई बाइकमा चढाएर गान्तोक लिएर आउने उसको सपना सपना नै रहयो हुने हुनामी मेट्दैन गडियाले छाती देख्दैन भने जस्तो भयो अहिले प्रवेश बेहोश छ चोटहरूबाट अत्याधिक रक्तस्राप भइरहेकोले प्रवेशको प्राण समेत सङ्कटमा छ यस्तो सङ्कटको घड़ीमा प्रवेशको प्राण रक्षा गर्न सक्ने केवल भगवान मात्रै छन् सर्वव्यापी सर्वसाक्षी भगवानको नजरबाट कुनै कुरो पनि लुक्न सक्दैन उसले सबैतिर देखिरहेकै हुन्छन् स्वयं प्रकट भएर असहायको सेवा गर्न सम्भव नभए तापनि मानिसकै माध्यमबाट उनीहरूको हृदयमा विराजमान भएर सहयोग र सहायता गरिरहेकै हुन्छन् ये संकट को घड़ी में तही बाटो भर सिलगढ़ीतर्फ जान लागू एक अनेपाली भत्र मानिसले गाड़ी रोक प्रवेश गाड़ी में हालां सिलगुडी कोपिटल में पुराई दर्णय लियो बाटो को मल्ली पुलिस चौकी में उसके रिपोर्ट लिखा अना सूचित करो देवतूल्य भलात्नीस प्रवेश अस्पताल में भर्ती अस्पताल में भर्ती करें मल्ली पुलिस चौकी में फोन करवेश को वालेटमा भिजिटिंग कार्डवा कल्पना को नंबर पा प्रवेश को हाल खबर जना फोनबाट यस्तो दुःखद समाचार सुनेर कल्पना र बीरे पनि सिलगढ़ीको अस्पताल आइपुगे अहिले प्रवेश आइसियू छ अक्सिजन र ब्लड दिने काम भइरहेछ सारा शरीरभरि पट्टीहरू बाँधिएको अचेत अवस्थामा प्रवेशलाई देखेर कल्पना रुन थाले बहिनी नरुनोस् सबै ठिक हुन्छ प्रवेशको भाग्य राम्रो फोन गर्ने मान्छेको दयाले प्रवेशको प्राण बाँच्यो त्यो दया मान्छे देउतै रहेछ अब भगवानलाई धन्यवाद दिनुहोस् कल्पनाले मन थाम्न नसकी भनी बीरे दाजु मेरै जबरजस्तीले गर्दा मैले प्रवेशलाई बाइकमा पठाएँ मैले ठूलो भूल गरेछु बरु मैले गाड़ीमै प्रवेशलाई पठाएको भए यस्तो दुर्घटना हुने थिएन होला हुने घटना भएरै छाट्छ बहिनी यसमा आफूलाई दोषी नमान्नुहोस् अब प्रवेशलाई राम्रै जाति बनाउनुहोस् बीरेले भन्यो प्रवेश बेहोश छ उसलाई के भयो कहाँ छु अनि कस्तो छु केही थाहा छैन सपना हो कि विपनामा प्रवेशलाई एउटा डरलाग्दो शरीर भएको लाम लामो लामो जुङ्गादारी अनि दारा भएको बलवान राक्षस जस्तो मान्छेले घुचुकमा समातेर अर्कै लोकतिर लिएर जाँदैछ प्रवेशले अनेक विन्ती भाव गर्दा पनि त्यो राक्षसले उसलाई जबरजस्ती घिसार्दै लाँदैछ एकैछिनपछि कहाँ हो कहाँ सपनामा पनि नदेखेको ठाउँमा ठुला ठूला महलहरू पनि रहेछन् त्यहाँ कति परिचित अनि मृत्यु भइसकेका मानिसहरू पनि रहेछन् ती परिचित मानिसहरूको नाम उच्चारण गर्दै प्रवेशले बोलायो प्रवेशलाई देखेर उनीहरूमध्ये एकजनाले खुशी हुँदै भन्यो तपाईँ आइस प्रवेश राम्रो भयो है यो गेटबाट छिरेर भित्रै आइजन प्रवेशलाई गेटबाट छिरेर भित्रै जाउँ जस्तो लागेको थियो तर त्यो राक्षसको विकराल रूप देखेर प्रवेशले यस्तो हिम्मत गर्न सकेन अघि प्रवेशलाई खुच्चुकमा समातेर खिसाने राक्षस मान्छेले प्रवेशको खुचुकबाट आफ्नो हात हटाइसकेको छ अहिले ऊ अर्कै राक्षससित बात गरिरहेको छ सायद उनीहरूले मेरै बारेमा बात गर्दै होलान् भन्ने लाग्छ प्रवेशलाई मौकाको फाइदा उठाउँदै प्रवेशले ती अघि देखिएका परिचित मानिसहरूलाई भेट्न गेट भित्र पस्ने प्रयास गर्यो तर एउटा विकराल शरीर भएको मानिसले गेटमा उसको भुत्दै भुत्ता भएको विशाल खुट्टा तेर्साइदिएर प्रवेशलाई भित्र पस्नै दिएन प्रवेशले त्यसको टाङ्मुनिबाट छिर्ने प्रयास गरिरह्यो तर त्यो मानिसले ठूलो गर्जन साथ नबुझिने भाषामा गाली गर्यो तर प्रवेशले केही बुझेन प्रवेशले फेरि एकपल्ट दुई हात जोडेर विन्ती गर्यो हजुर मलाई भित्र जान दिनुहोस् मेरो चिन्हारूहरूले मलाई बोलाउँदैछन् त्यो यमराज जस्तो मानिसको विकराल अनुहारमा छल्किएको रिसको भाव देखेर प्रवेश डरायो त्यो राक्षसले फेरि प्रवेशलाई खुचुकमा समातेर घिसार्दै घिसा लगेर एउटा काहाली लाग्दो पहराबाट तल फ्याँकिदियो प्रवेशको मुटु नै चिसो भयो र जसङ्ग भएर भ्यउज्यो प्रथम केही क्षेत्र प्रवेश, प्रवेश, के प्रवेश अन्धातुल्य भयो उसले केही देख्नै सकेन यसरी केही पनि देख्न नसक्दा उसलाई चिच्याउन मन पर्यो तर चिच्याउन पनि सकेन सारा शरीर असह्य पीड़ाको चपेटमा थियो प्रवेश चल मनाउन चाहन्थ्यो असह्य पीड़ा प्रतिवाद गर्न चाहन्थ्यो तर असहाय र रात दिन एक गराउँदै खटिरहेकी निशाले प्रवेशको होस आएको थाहा पाए निशा मनमा नै हुँदै सम्झन्थे हो आयो भगवान तिमीलाई लाखौं लाख धन्यवाद कोटी कोटी प्रणाम पूरै चौविस घण्टामा होस आयो भगवान मैले लाक मा त माया मारिसकेकी थिएँ अब डाक्टरलाई पनि बोलाउनु पर्यो र कल्पना दिदीलाई पनि भनिदिनु पर्यो भन्ने सोचेर निशा आइसियु बाहिर निस्किएर डाक्टरलाई बोलाएर ल्याई डाक्टर, डाक्टर निखिलले प्रवेशलाई बोलाए प्रवेशजी कस्तो हुनुहुन्छ प्रवेशले सुन्यो तर बोल्नै सकेन डाक्टरले निशालाई भन्यो होल बडीको स्क्यानिङ गर्नुपर्छ यहाँ कतिवटा दबाईहरू लेखिदिएको छु सबै ड्रिपबाट दिनुपर्छ अझै दुई बोतल ब्लड दिनुपर्छ अक्सिजन निकालिदिनु जरूरत पर्यो भने मलाई सोधेर मात्र दिनु धेरै इम्प्रुभ छ नाउ प्रवेश इज आउट अफ डेन्जर कंग्रेचुलेसन निशा निशा सोच्दैछ अहिले अब प्रवेशलाई पूर्ण रूपले निको पारेर एउटा नयाँ जीवन दिनु नै मेरो एकमात्र उद्देश्य र लक्ष्य हुनेछ प्रवेशले पूर्ण स्वास्थ्य लाभ नगरेसम्म म शान्तिको श्वास लिने छैन निशाले मनमा यस्तै प्रण गरी नर्सिङ होममा प्रवेश भर्ती भएको पनि दुई महिना भयो यतिन खर्चपात कल्पनाले नै खेलिरहेकी छ कल्पना जस्ती उदार हृदय मानिस लाखौंमा एक होला अब अझै कति दिन हस्पिटल बस्नुपर्छ कति खर्चपात लाग्छ यो सबै बेहोर्नका निम्ति कल्पना प्रवेशको जीवनमा साक्षात्क्ष्मी बनेर उभिदिएकी छ धन्य प्रवेश राम्रो दार्जीलिङबाट उछिटिएर गान्तोक आए तापनि एउटा गतिलो सहारा कल्पनामा पायो धन्य कल्पना तिम्रो उदारता र महानता अब त प्रवेश आफै बाहिरभित्र गर्ने भइसकेको छ खाना पनि आफै खान सक्छ उसको उपचार पनि चल्दैछ कतिवटा दबाईहरू खाइरहनु पर्ने अनि हप्तामा एकपल्ट चेकअपमा लिएर आउनुपर्ने लण्ठ मात्रै बाँकी छ डाक्टरले बेलुकी चेकअप गरेपछि भोलिदेखि घर लैजान सक्छ भनिदिएको छ निशाले कल्पनालाई फोन गर्छे अनि प्रवेशको छुट्टी भएका कुराहरू बताउँछ डराउँदै डराउँदै कल्पनाले प्रवेशलाई बोलाए प्रवेश मलाई कल्पना। कल्पना प्रवेश मलाई चिन्यौं प्रवेश अलिक असजिलो भावमा बोल्छ चिने कल्पना भन्दै कल्पनालाई अंगालो हालेर रुन खोज्दा कल्पनाले पनि प्रवेशको टाउको मुसारदै माया जताउँछ प्रवेश तिमी छिटो जाति भएर प्रभालाई भेट्न जानुपर्छ प्रभा तिमीलाई नै पर्खिरहेकी होली तिमी अहिले कस्तो छौ अहिले त म ठिकै छु कल्पना भएछ भने म भोलि नै प्रभाको घरमा जानु पर्यो तिमी अहिले राम्ररी जाति भइसकेका छैनौ जबरजस्ती गर्नुहुँदैन तिमीले जबरजस्ती गर्यो भने तिम्रो जीव बिग्रिन्छ तिमीले गरी खान सक्दैनौ होइन कल्पना प्रभाको विजोग भइसक्यो होला म समयमा पुग्न सकिन प्रभाले मलाई श्राप्दै होली, यसैले गर्दा म जति सक्दो छिटो जानुपर्छ न त प्रभा आत्महत्या गर्न बाध्य भन्छे एकै क्षेत्रमा निशा देखा परी दिदी खाना खान जाउ न तपाईँलाई भोक पनि लागिसके होला खाना खाएर प्रवेश दाजुसित बात गर्नुहोस् न यसरी समय बग्दैछ त्यो मुर्चुङ्गा खोलाको पानी चाहिँ कतिसिल भएर सलला तर त्यो मुर्चुङ्गा खोलाको चप्लेटी ढुंगामा पिसाएर प्रभालाई खोज्ने आँखाहरू जंगलको अप्ठ्यारो पगडण्डीतिर कुदी हिँड्ने प्रवेशको मन अनि प्रभाका निम्ति मरिदिन्छु भन्ने प्रण आज आएर त्यो बाध्यताको जन्जिरभित्र बन्द हुनु पुगेको छ प्रवेशको शारीरिक अवस्थाले यो जंजीर तोडेर प्रभालाई दिएका वचनहरू पनि पूर्ण गर्न सकेन प्रवेशको थकित मनले केवल एउटै भाव भजिरह्यो बर्बाद भयो सब बर्बाद भयो खाना खाँदै गर्दा निशाले भने हेर्नुहोस् दिदी प्रवेशले पुराना कुराहरू स्मरण गरेर दुखी हुन हुनुभयो भने ऊ डिप्रेसनमा जाने खतरा हुन्छ भनेर डाक्टरले भन्नुहुँदैथ्यो यसैले प्रवेश दाजुलाई झट्ट घर जान दिनु पनि खतरा मोल्नु नै हो प्रवेश घर जाँदा प्रभावको कुराले कुनै प्रतिकूल असर पार्न सक्छ जहाँसम्म हुन्छ प्रवेशलाई प्रभावको स्मरण गराइदिनुहुन्न जसरी भए पनि उसलाई अन्य कुराहरूमा भुलाएर राख्नुमै लाभ छ तपाईंले जाने बेलामा प्रभावको कुरा नसम्झाइदिनुहोस् है दिदी ए त्यसो पोहो ला मैले बित्थामा प्रभावको कुरा झिकिदिए सुन्छ अब म त्यसो गर्दिन अब हेरौ न यी दबाईहरू खुवाएर प्रवेशको अवस्थामा इम्प्रुभ भएछ भने ठिकै छ भएन भने एकपल्ट भेलोर लिएर जाने इच्छा लागेको छ अब निशा प्रवेशपछि तिमी नै मेरो दाहिने हात भएकी छौ तिम्रो इच्छा नै मेरो इच्छा हो दिदी बहिनी मिलेर जसरी भए तापनि प्रवेशलाई जाति बनाउनुपर्छ तिमी निश्चिन्त बस प्रवेशको उपचारका निम्ति म यथाशक्ति खर्च गर्न तयार छु कल्पनाले भने तपाईँले त्यसो भनिदिँदा ढुक्कै लाग्छ नि दिदी निशालाई ढुक्कै लाग्यो एक पराई मानिसको उपचारका निम्ति कल्पना र निशाले गरेको सहयोग र सेवाभाव साँच्चै उदाहरणीय छ हाम्रो समाजका निम्ति तपाईँ एक आदर्श हुनुहुन्छ परमात्माले सदैव तपाईंलाई आरोग्य राखिदिउन् कल्पना दिदी निशाले दिल खोलेर कल्पना दिदीको गुण गाउँदै भनि प्रभाको चञ्चल मन र दृढ सङ्कल्प प्रवेशको बाटो हेर्दा हेर्दै प्रभाको आँखा टट्ट्याइसक्यो गाउँ समाजले प्रभालाई दिएको समय पनि बितेर गयो आजभोलि गर्दै प्रभाको पेटमा भएको प्रवेशको नानी शुक्ल पक्षको चन्दामा जस्तै बढ्दै गयो गाउँकाहरूलाई त थाहै थियो बाहिरकाहरूले पनि दुर्गन्ध पाए प्रभालाई असह्य भयो प्रभाव पहिले जन्डिसले समाते जस्तै भए रातमा निन्द न, न दिनमा गाउँघरका बाल वृद्ध भनिता सबै एकैमुख भई एउटै राग अलाप्न थाले प्रभाले आफ्नो सन्तान गाउँघर र समाजको बदनाम गरेर बाबु बिनाको बतासे नानी जन्माउन आँटेकी छ झट्ट भला पञ्चाकेर नानीको बाबुको टुङ्गो लगाई उसैलाई जिम्मा लगाउनु पर्छ पञ्चायतमा प्रभाले नानीको बाबु देखाउन सकिन भने गाउँ समाजबाट प्रभालाई बहिष्कार गर्नुपर्छ टि टिल पेटको भारी बोकेर पनि प्रभाले डोको र हँसियालाई थन्काउन सकेकी छैन ऊ अहिले पनि जंगल गएर सकि नसकी घाँस काटेर स्यास्याहेर फ्याँ फ्याउँदै घाँसको भारी बोकेर ल्याउन बाध्य छे प्रभालाई जंगलमा पनि घरमा पनि कतै शान्ति छैन जंगलमा हुँदा प्रवेशले धोका दिएका कुराहरू सोचेर आफैलाई धेकार्छे घरमा बस्दा आफ्नै विरूद्धमा निस्किने गरेको प्रतिवादी नाराहरूले प्रभालाई कानभित्र रुहा खात्न बाध्य गराउँछ यो स्वार्थी र कपटे संसारमा प्रभाले अब कसलाई सम्झेर बाँच्ने कसको आशा र भरोसामा बाँच्ने प्रभाले प्रवेशमाथि भरोसा गरेर उसलाई सर्वस्व सुम्पिदिए तर त्यही भरोसाको मालिक प्रवेश आजसम्म पनि राम्ररी तंग्रिन सकेको छैन बिचरी प्रभालाई यो सब के थाहा थाहा पाइ भने पनि प्रवेशको पीढीले प्रभालाई अझै पहिलाउने नै छ अब प्रभाले प्रवेशको आशा र भरोसालाई त्यो मूर्चुङ्गा खोलामा बगाइसकेकी छे कसै गरे पनि प्रवेश मेरो सिउँदमा सिन्दूर भर्न नआउने नै रहेछ अब म प्रवेशको नाम सपनामा पनि लिने छैन यसरी प्रवेशसित प्रभाको मन भाँचियो मुर्चुङ्गा खोलाको किनारमा उभिएर प्रभाव गम्भीर भई सोच्न थालेकी छे बितेका दिनहरूका सम्झनाहरू बल्झिरहन्छन् जति नै मेटाउन खोज्दा पनि प्रवेशको रंग अझ गाडा भएर हृदयको गहभित्र पनि कोतिएकै छ प्रवेशले मलाई आखिरी जसरी भए पनि धोका दिएकै रहेछ म एक गरीब केटीलाई प्रेममा मक्क बनाएर मेरो सर्वस्वी लुट्यो अनि मलाई झुक्क्याएर काम खोज्छु भनी सिक्किम गयो तर प्रवेशको सिक्किम जाने योजना मलाई छोडेर भाग्ने योजना रहेछ प्रवेशले मलाई पैसा पनि बेसी दिएको जस्तो गरेर आश्वस्त पार्यो तर वास्तवमा उसले मेरो कुमारित्वको सौदा गरेको रहेछ कत्रो धोका र कत्रो विश्वासघात अब म प्रवेशको आशामा बाँच्ने हुँदैन अब म मेरो आगामी दिनहरूको लगामलाई परमात्माकै हातमा सुम्पिदिन्छु परमात्माले जस्तो जस्तो निर्देशन गर्छन् उनकै इच्छा मुताबिक म मेरो जीवनको पाइलाहरू अघि बढ़ाउनेछु पञ्चायतमा पनि मेरो गर्भमा भएको नानीको बाबु प्रवेश नै हो भनेर यो अवोध नानीको नामलाई त्यो निष्ठुरी निर्दय र प्रवेशको नाम दिएर कलंकित बनाउन चाहन्न आखिरी प्रवेशको आमा बाबुले मलाई कुनै हालतमा पनि बुहारीको रूपमा स्वीकार्ने होइनन् नै यदि उनीहरूलाई आफ्नो रगतको अलिकति पनि माया भएको भए यसो गर्ने थिएनन् तर आफ्नो सन्तानको भविष्यभन्दा आफ्नो स्वार्थ र इज्जतलाई बढ़ी महत्व दिने यो स्वार्थी परिवारलाई मैले यति सजिलै यो सन्तान सुम्पिदिनु हुँदैन मानिसको मूल्य बुझ्न नसके तापनि समाजको आँखामा मानिस मात्र होइन महामानिस भएर बाँचिदिएको भ्रम पाल्ने यो स्वार्थी परिवारलाई मैले ठूलो पाठ पढाउन पर्ने समय आएको छ आजको छलपूर्ण युद्धमा उनीहरूकै जितको हर्षोल्लासमा पटेकाहरू पड्के पट तापनि भोलि आउने दिनहरूमा आफ्नो सन्तानको एक झलको पाउनका निम्ति उनीहरू तर्पिनु पर्नेछ आफ्नो जितको हर्षोल्लासमा आज पड्केका पट पटेकाहरूका प्रतिध्वनिहरूले भोलि उनीहरूलाई नै अन्ध र वैरो तुलाउनेछ गरिब र अनपढ मानिसहरूलाई मानिस नै मानिस नठान्ने परिवार भोलि जब एक थोपा पानी खुवाउने मानिसको अभावमा कराउँदै चिच्याउँदै छटपटाउँदै तर्पिनु पर्नेछ जब आफ्नो लासलाई आफैले काँध हाल्नुपर्ने स्थितिको सम्मुखीन हुनुपर्नेछ त्यस बेला मात्रै यस्ताहरूले आफ्नो सन्तानको मूल्य बुझ्नेछन् सन। मानिसको मूल्य बुझ्नेछन् त्यति बेला मात्रै पश्चाताप आँसुहरू चुह्नेछन् त्यसबेला एक गरीब टुहुरी अनपढ प्रभालाई लताएको पापको अनुभव हुनेछ आफ्नो सन्तानको एकै दर्शन पाउनका निम्ति प्रवेश र उसका आमाबाबुहरूका अभिमानी शिरहरू मेरा खुट्टामा छुक्दै भन्नेछन् प्रभा हामीबाट एउटा अन्याय भयो एउटा महापाप भयो तिमीलाई लत्याएका पापहरूबाट हामी कहिले पनि मुक्त हुने छैनौं तिम्रा आँसुहरूले हामीलाई जीवनभरि पिरुली रह्यो अनि अझै पनि पिरुली रहेछ अहिले हामीलाई ठूलो पश्चाताप भइरहेछ प्रभा हामी तिम्रो खुट्टामा झुकेर विन्ती गर्छौ हामीलाई हाम्रो नानीको एकैपल्ट दर्शन गर्न देऊ मान्छौ भने भगवानको नाममा हाम्रो सन्तान हामीलाई देऊ त्यसको निस्दिन पूजा गरेर हामी हाम्रा पापहरूबाट मुक्त हुन चाहन्छौ प्रभा त्यसबेला म भन्ने बल्ल तिमीहरूको आँखा खुल्यो पापीहरू तर तिमीहरू जति नै तडपिए तापनि म तिमीहरूलाई मेरो नानीको गन्धसम्म सोक्न दिने छैन म तिमीहरूलाई नानीको एकै दर्शन पाउनका निम्ति तडपाई तडपाई मार्नेछु तिमीहरूले मानिसको मूल्यलाई साह्रै सस्तो सम्झिएका थियौ होइन आफ्नो सन्तानको रगतलाई पानीसित साट्न खोज्ने तिमीहरू गर्भमा भएको नानीलाई गर्भमै बिक्री गर्न खोज्ने तिमीहरू आज फेरि कुन अनुहार लिएर आफ्नो सन्तानको दर्शनको भिख मागिरहेछौ तिमीहरूको शिर लाखपल्ट झुकाउँदा पनि मेरो हृदय कहिल्यै पग्लिने छैन समय र परिस्थितिको निर्म पेडाहरूले प्रभाको मनलाई ढुङ्गा भन्दा कठोर बनाइसकेको छ अब यसलाई पगाल्ने दुस्साहस म तिमीहरूको मूर्खता ठान्छु तिमीहरूको अभियानमा मेरो मन कदापि फुस्लिने छैन मुर्चुङ्गा खोलाको किनारमा बसेर बगरको खोलालाई हेर्दै प्रभाव सोचिरहेकी छ प्रवेशलाई सपनामा पनि सम्झिन्न भन्ने प्रभावलाई सुकेका पातहरू रूखबाट झरेको आवाजले पनि प्रवेशको पच्चावको आवाज दिँदछ आफ्ना कानहरूले अनि आफ्नै आँखाहरूले धोका दिन्छन् बिचरी प्रभालाई आवाज आयतर्फ नजर डुलेर फर्किँदा प्रभाको अनुहारमा निराशा छाउँछ आखिरी यो आउँदै नआउने प्रवेशको यति धेरै सम्झना फेरि किन प्रभाको मनले यति ठूलो अठोट लिइसकेपछि पनि मनको एक कुनाले प्रवेशको आगमनको आशा त लुकाइ राखेकै छ प्रवेशदेखि धेरै टाढा पुगिसकेर पनि प्रवेश पो कतै आइपुगिहाल्छ कि भन्ने झिनो आशा पनि प्रभाको मनले राखेकै छ यसैले प्रभा घरि घरि प्रवेश आउने पगडण्डीतिर नजरहरू दौडाइरहन्छे तर प्रत्येकपल्ट निराशा मात्र हात लाग्छ प्रभाको सोचाइले पुनः निरन्तरता पाउँछ अब पञ्चको सामु मैले मेरो नानीको बाबु देखाउँदा कसको नाम लिनु हे परमात्मा यस्तो सङ्कटको घडीमा मेरो लाज पचाइदिनुहोस् पञ्चायतमा मैले प्रवेशकै नाम लिए तापनि के ई भला पञ्चहरूले मलाई न्याय दिन सक्ला अह कतापि दिन सक्ने छैनन् न्याय पनि गरीबको पक्षमा लाटो भइदिन्छ गरिब हुनु पनि एक अभिशाप नै रहेछ यस्ता कुराहरू मनमा उठेकाले प्रभाको टाउको नै तात्तिएर आयो मैले पञ्चायतमा प्रवेशको नाम उच्चारण गर्नुहुन्न किनकि मलाई थाहा छ प्रवेशका मुमा बुबाले मलाई कदापि बुहारीको रूपमा स्वीकार्ने होइनन् आफ्नो सन्तानको जगेरा भन्दा बढ़ी आफ्नो स्वार्थ र इज्जतलाई महत्व दिने स्वार्थी र अभिमानी शिरहरू बाध्यतावश म आफ्नो खुट्टामा झुकेको हेर्न चाहन्छु यसरी मुर्चुङ्गाको किनारमा धेरै बेरसम्म सोचेपछि प्रभालाई आफ्नो कल्पनामा रंगिएका फुल्याउने दिनहरू सम्झेर ढुक्कै लाग्यो भौतिक रूपले कहिलेकाहीँ अक्षम भएका मानिसहरूलाई पनि एक दृढ़ इच्छा प्रदान गरेर परमात्माले जे गर्ने र गराउने निर्देश गर्नुहुन्छ त्यसले मानवीय मूल्यहरू बुझ्ने र बुझाउने कार्यहरूमा सकारात्मक भूमिका निर्वाह गर्दोरहेछ युद्धहरू आजै जित्नुपर्छ भन्ने केही छैन आज हारेको अभिनय गरेर आफ्नो प्राण रक्षा गरी भोलि सबलताका साथ मैदानमा उत्रेर सत्रलाई परास्त गरी विजय पताका पनि फहराउन सकिन्छ यसरी जितिएको युद्ध पनि त युद्ध नै हो मान्छेको मूल्य नबुझ्नेहरूलाई मान्छेको एकै झलको दर्शन पाउनका निम्ति तडपदै धूलो चटाउन पनि त विजय नै हो आज समाजका ठूला बडाहरू हुने खानेहरू एकमुख भएका छन् प्रवेशको बाबु पापी त्यो सरदार बुढाले गाउँघरका ठुला बडालाई पैसामा किनिसकेका छन् आउँदो पञ्चायतमा प्रवेश पक्षको जित निश्चित छ पिछरी गरी प्रभाको पक्षमा एक्लो बुढो बृहस्पति छुटो साबित हुनेछ अल्प शिक्षित अल्पसंख्यक गरिबको पक्षमा न्याय नहुने हाम्रो समाज र कानून व्यवस्थामा कानूनले जेसुकै भन्न खोजे तापनि कानूनको मुख बन्द वाक पटुता भएका कानुन विदहरू छाती फुकाएर हिँडिरहेका छन् सबै पैसामा बिक्री हुने भएपछि एक्लो परमात्माको पनि के लाग्दो रहेछ र दोषी प्रवेशलाई पञ्चायतको पानी माथिको उभानो साबित गर्नेछ अनि निर्दोषी प्रभावको चरित्रमा खोट देखाउँदै दे, समाज बहिष्कार गरिनेछ मलाई चरित्रहीन बाले नाना किसिम भनेर समाजले बहिष्कार गरे तापनि म अवहेलित र उपेक्षित भएर समाजमा बाँच्न परे म मेरो गर्भमा भएको नानीलाई जिउँदो जाग्दो मान्छे बनाएर छाड्नेछु मैले हतो हतोत्साहित भएर आत्महत्या गर्नु छैन म तिरस्कृत अवहेलित र समाज बहिष्कृत भए तापनि मैले मेरै झोपडीमा मेरो नानीलाई जन्माएर यी अन्धा मानिसहरूको स्वार्थी समाजको अघि शिर खडा गरेर जिताउने तालिम दिनुपर्छ भोलिका दिनहरूमा म जस्तै गरीब विसहारा र परित्यक्त आत्माहरूले पनि यो समाजमा शिर खडा गरेर बाँच्ने प्रेरणा पाउन् आज म समाजदेखि डराउँदै लुब्ध भएर आफैलाई दोषी ठानी बाँच्न थालेँ भने भोलि मलाई यो स्वार्थी समाजलाई बेस्या साबित गर्नेछन् अनि इकामुक स्वार्थी पुरूषहरूले आफ्नै यौन इच्छा पूर्ण गर्ने साधनको रूपमा मलाई प्रयोग गर्न सुरु गर्नेछन् मैले समाजको अघि आफ्नो दुर्बलता प्रदर्शन गर्नुहुँदैन स्त्री जातिलाई एक देवीको स्थान दिएर पूजा गर्ने परम्परा बसाउने पनि पुरूष जाति नै हो अनि स्त्रीलाई बेस्या बनाएर बेस्यालाई निर्माण गरी देह व्यापारमा शोषण गरी ठुल्ठुला भवनहरू निर्माण गर्ने पनि पुरूषहरू नै हुन् आजको यो अति विकसित युगमा पनि पुरुष जातिले स्त्रीमाथि कुनै न कुनै माध्यमबाट शोषण र दमन त गरिरहेकै छ हुँदैन बिहान मिरमिरमा तारा छरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए भने जस्तै स्त्री जातिको उन्मुक्तिका निम्ति धेरै स्त्रीहरूको त्याग र बलिदानको आवश्यकता छ प्रभा पनि नारी उन्मुक्तिको यो क्रान्तिमा मिरमिरेको एक तारा भइदिन चाहन्छन् साहित्यकार रीता ठकुरीज्यूद्वारा लेखिएको उपन्यास काकाकूलको तिर्खा आजको लागि यति नै तपाईँलाई अहिलेसम्मको कथा के कस्तो लाग्दैछ अब पंचायत भेलामा के हुने हो त यो बारेमा जान्नका लागि भोलिको भिडियो हेर्न अथवा सुन्न नबिर्सुनुहोला आजको कथाबाट बिदा